नमस्कार लागि रेडियोसँगै इन्टरनेट लाइनमा केही साधो सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा दूरसञ्चार कार्यालय चितोनले मोबाइलमा थ्री जी सर्भिस मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ हिजोबाट चितोनका विभिन्न क्यान्सर अस्पताल सप्तगन्दी चोक दूरसञ्चार कार्यालय नारायण को फुल्चोको पुतली बजार र सौराहाको छमै टावर निर्माण गरिएको छ एक वर्षभित्र जिल्लाका विभिन्न चालिस स्थानमा सो सेवा उपलब्ध हुनेछ काठमाडौँ पोखरापछि अब नारायणी अञ्चलमा पहिलो पटक चेतनमा यो सेवा सुरु गरिएको हो यसले इन्टरनेटमा पहुँच सहज पहुँच प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिनेछ सा। त्यस सेवा उपभोग गर्नको लागि थ्रेजी मोबाइल सेट आवश्यक हुन्छ चितवनमा च्याउको खपत बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ सौराहामा होटल वृद्धि र मासुमा जति पौष्टिक तत्त्व च्याउबाट पनि पाइने हुनाले च्याउको खपत भएको जिल्ला कृषि कार्यालयका बाल्य संरक्षण अधिकृत कमलनाथ वाग्ले जानकारी दिनुभयो पहिले चितवनबाट उत्पादन हुने च्याउ अन्य जिल्लामा लगिए पनि अहिले नलपरासी मकवानपुर काठमाडौँबाट आयात गर्नुपरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ चितवनमा पच्चिसजनाभन्दा बढी कृषकले व्यावसायिक रूपमा च्याउ खेती गरेका छन् जसमा पदमपुर बछौली कुमरोज शारगर गाविस र भरतपुरका कृषकले व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् कन्या गो कन्या गोबेर जातको च्याउ चितौनमा बढी मात्रामा उत्पादन हुने गरेको पाइन्छ जिल्ला कृषि विकास कार्य चितौनले च्याउको उत्पादन वृद्धि गर्नको लागि सामूहिक रूपमा खेती गर्ने कृषकलाई च्याउ खेती गर्दा चाहिने सामग्रीहरू दिने गरेको छ असोजदेखि फागुनसम्म चितौनमा च्याउ उत्पादनको लागि उपयुक्त समय रहेको छ पूर्वी चितवनको पिठुवा गाविसलाई साक्षर गाविस घोषणा गर्ने उद्देश्यले हिजो पिठुवामा सरकारवालाहरूको भेला सम्पन्न भएको छ गाउँ शिक्षा समितिका अध्यक्ष गाविस सचिव चन्द्रमणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा अनौपचारिक शिक्षा परियोजना चितवनका शम्भूप्रसाद पौडेल विद्यालय निरीक्षक होमनाथ शर्मा श्रोत व्यक्ति रामकृष्ण लम्साल नेपाली कंग्रेस पिठुवा सभापति दण्डपाणी रामिसानी एमाले पिठुआ अध्यक्ष हरिकुमार श्रेष्ठ एमावादी पिठुआ ला <स्थारीणा> सुकुम्बासी महिलाहरूको उत्थानको लागि स्थापना भएको आकृति महिला बचत तथा ऋण सहकारी संस्था रत्नगरको हिजो दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ सहकारी ड डिभिजन कार्यालय भरतपुरका प्राचारी केशवबहादुर थापा प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा संस्थाकी कोषाध्यक्ष लक्ष्मी देवी तमाङले आर्थिक तथा सचिव लामाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा चितवन क्षेत्र नम्बर दुईका सभा सदस्य स्नाथ सुकुम्बासी समस्या समाधानको लागि जिल्ला स्तरदेखि केन्द्रीय स्तरसम्म आफूले पहल गर्ने बताउनु भयो कार्यक्रममा रत्नगर नगरपालिकाका का कार्यकारी अधिकारी पुरुषोत्तम सापकोटा लुम्मती आवासको लागि सहयोगसम्म रत्नगरका कार्यक्षेत्र संयोजक का सिंहबहादुर लामा अमरद्वीप सहकारी संस्थाकै अध्यक्ष रमा दिवी अधिकारी नारी जागरण केन्द्र रत्नगरकै के अध्यक्ष विमला दवाडी लगायतले बोल्नुभएको थियो कार्यक्रम संस्थाकै अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो पूर्वी चेतुनको पिप्लीमा रहेको परेवाश्वरी सामुदायिक वनको अध्यक्षमा सिंह बहादुर तमाङ निर्वाचित हुनुभएको छ नयाँ कार्य समिति चयनका लागि हिजो भएको निर्वाचनमा अध्यक्षका छजना प्रतिस्पर्धीलाई पछि पार्दै तमाङ अध्यक्षमा विजय हुनुभएको हो उपाध्यक्ष श्री देखारजना मङ्सिर उन्नाइस गति नै सर्वसम्मत भएको भए तापनि अन्य पदको लागि हिज निर्वाचन भएको हो सचिवमा रामचन्द्र श्रेष्ठ कोषाध्यक्षमा पार्वती ठकुरी सदस्यहरू मेघनाथ लामिछाने हरिशरण श्रेणाई मतदानबाट निर्वाचित हुनुभएको निर्वाचन संयोजक हरिप्रसाद उप्रेतीले जानकारी दिनुभयो उपाध्यक्षमा मोसन लाल तमाङ निर्विरोध निर्वाचित भइसक्नु भएको छ <स्या> आध्यात्मिक क्षेत्र देवघाटमा रहेको बागेश्वरी आध्यात्मिक परिषदको हाताभित्र रु बिस करोड लागतमा सुविधायुक्त प्राकृतिक चिकित्सा अस्पताल तथा अध्यापन अनुसन्धान केन्द्र स्थापनाको लागि प्रक्रिया सुरु भएको छ स्वस्पतालका लागि सुरुमा महायज्ञ लगाएर रकमको जोहो गर्ने निर्णय भएको परिषदका सदस्य नवराज ढकालले बताउनु आगामी फागुन तेइस गति हुने महायज्ञका लागि एकाउन्न सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ चैतबाट औपचारिक रूपमा ओपिडी सेवा सञ्चालन गर्ने विज्ञ डाक्टर हेमराज कोइरालाले बताउनु भयो विज्ञले मेडिकल चिकित्सा र योग तथा आयुर्वेद चिकित्सालाई मिसाएर अगाडि बढ्न सके स्वास्थ्य प्रणालीमा नयाँ आयाम थपिने बताएका छन् रत्नगर सातमा रहेको कपरखोरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले माइनोट चोरी गरेको भन्ने समाचारको व्यवस्थापन समितिले खण्डन गरेको छ प्रधानाध्यापक राख्ने नराख्ने विषयमा संयुक्त बैठक बसेको केही घन्टापछि व्यवस्थापन समितिका अध्यक्षले माइनोट लेटरप्याड चोरेको भन्ने समाचार सम्प्रेषण भएको थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतोले हिजो जारी गरेको विज्ञप्तिमा उक्त माइनोट चोरीको नभई संरेक्षणका लागि व्यवस्थापन समिति अध्यक्षको हैसियतले राखेको जनाइएको छ संरक्षणका लागि राखिएको सो माइनो र चोरीको भन्दै झुटा आरोप लगाउने विद्यालयका प्राध्यापक प्रधानको रबैयाप्रति आपत्ति एवं खण्डन गरिएको विज्ञप्तिमा उल्लेख छ सा। साथै विज्ञप्तिमा योग्यता र तहका आधारमा प्रधान राख्न बहुमत सदस्यले आवाज उठाए पनि सुनाई नभएको जनाइएको छ उता विद्यालयका प्रधानले हिजोको बैठक पश्चात व्यवस्थापन समितिका अध्यक्ष र भूतपूर्व अध्यक्षले माइनोट र लेटर प्याड बताउनु भएको थियो विद्यालयका प्रधान फेरबदल नगरी स्थायी स्वीकृति प्राप्त गरी मावि दरबन्दी प्राप्त भएपछि मात्र अन्य व्यवस्था गर्न सकिने भने मौखिक सहमति भए पनि बैठकमा को उपस्थिति माइनोरिटीमा मात्र गरेको तर निर्णय नभएको अवस्थामा चोरी भएको प्रधानले जानकारी दिनुभएको थियो <ण्यारी> अनि राष्ट्रियका केन्द्रीय अध्यक्ष किशोर विक्रम मल्लले सोबियोको निर्वाचनको लागि तयार रहन अखिलका विद्यार्थीहरूलाई निर्देशन दिनुभएको छ अनि राष्ट्र विप्त गण्डकी बहुमुखी क्याम्पस प्रारम्भिक कमिटीले हिजो आयोजना गरेको विद्यार्थी पत्रिका प्रारम्भ भाग तिनको विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै मल्लले विद्यार्थीहरूको हक र हितका लागि स्थापित सोभिको निर्वाचनमा यही वर्षभित्र हुने भएकोले तयार रहन निर्देशन दिनुभएको हो अनि राष्ट्रपिय विद्यार्थी आन्दोलनको बाघ सङ्गठन भएको दावी गर्दै मल्लले अनुशासित र वैज्ञानिक शिक्षाका लागि लड्ने बताउनु भयो देशको शिक्षा नीति कस्तो बनाउने भन्ने प्रश्न भीषण र दृष्टिकोण अखिलसँग मात्र रहेको दावी गर्दै मलाई आङ्गिक क्याम्पसहरूसँग सेवा शुल्क लिने त्रिवीले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको बताउनु उहाँले आङ्गिक तथा पब्लिक क्याम्पसहरूलाई यही बाहनामा फी नबढाउन आग्रह गर्दै विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न अनि राष्ट्रपिले कुनै पनि हालतमा नदिने बताउनु भयो कार्यक्रममा बोल्दै मालिक चितवनका अध्यक्ष जगन्नाथ थपलियाले अनि राष्ट्रव्यूले विद्यार्थीहरूको र रा एमाले सिङ्गो देशको नेतृत्व गरे मात्र जनताले भने जस्तो शैक्षिक विकास आर्थिक समृद्धि हुने बताउनुभयो उहाँले अन्य राष्ट्रव्यूसँग अन्य विद्यार्थीहरू सङ्गठनका बिचमा तुलना हुन नसक्ने दावी गर्नुभयो एमाले अध्यक्ष थपलियाले शब्दगन्धी क्याम्पसमा मास कम्युनिकेसनको पढाइ हुने भएकाले एकएफएम स्थापनाको लागि पहल गर्न क्याम्पस प्रमुखलाई आग्रह गर्नुभयो स्व कार्यक्रममा अनि राष्ट्रपतिका केन्द्रीय सदस्य ऋषिकेश रेग्मी अश्विन खिमिरे लगायतले बोल्नु भएको थियो सो अवसरमा सप्तगन्दगी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जग्गानाथ थपलिया विद्यार्थी नेताहरू ऋषिकेश रेग्मी र आश्विनी घिमिरालाई सम्मान गरिएको थियो कार्यक्रम अनि राष्ट्रवे सप्तगन्धकी एकाइ अध्यक्ष प्रकाश आ आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो एसएबी सन् राष्ट्रभ्यू पोलि पोलिटेक्निक नयाँ विद्यार्थीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ अनि राष्ट्रव्यूका केन्द्रीय अध्यक्ष किशोर विक्रम मल्लकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम इकाइ अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको थियो कार्यक्रममा मालिसितोनका विद्यार्थी इन्साज रामप्रसाद नेपानी लगायतले बोल्नु भएको थियो लुमन्ती सुशासन परियोजनाको आयोजनामा हिजो भरतपुरमा डस्टबिन वितरण कार्यक्रम सम्पन्न भएको छ भरतपुर बारस्थित कालिका टोल विकास संस्थाका विभिन्न पाँच टोलमा चार सय डस्टबिन वितरण गरिएको लुमन्ती सुशासन परियोजनाका भरतपुर नगर संयोजक सन्तोष पाण्डेले जानकारी दिनुभयो कालिका टोल विकास संस्थाको उपाध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न स्व कार्यक्रमको प्रमुख अतिथि भरतपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद सापोटा रहनु भएको थियो कार्यक्रममा बोल्दै सापको सुशासन परियोजनाको यस्ता कामले नागरिकहरू फोहोर व्यवस्थापन सम्बन्धी चेतना बढ्ने भन्दै खुसी व्यक्त गर्नुभएको थियो कार्यक्रममा भरतपुर नगरपालिकाका इन्जिनियर विराट घिमिरे वरिष्ठ प्रशासकीय अधिकृत टिकाराव कडेल प्राक्टिकल एक्सनका मनोज कुमार झा लगायतले राष्ट्रपतिको बारेमा विवाद सृजना भएकाले अहिलेको अवस्थामा राष्ट्रपति चुप लागेर रा बस्नु देशका लागि घातक हुने नेमकिपाका दक्षनारायणमा बेजोक्सको भनाइप्रति तपाईँ के भन्नुहुन्छ रिपोर्ट ए विवाद में बोली विदेश प्रति को माया रसी वार्ता संवाद कर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 पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ ठिटना बिरगंज सडक खण्ड खुल्ला रहेको छ त्यसै गरी नानगढ मुगलिन सडक खण्ड मुगलिन निसे काठमाडौँ सडक खण्ड मुगलिन दमली पोखरा सडक खण्ड र नानगढ खण्ड पनि खुल्ला छ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 हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर शून्य सपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच सय त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय कतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्फन न्युज एट जी मेल डट कम संसार बिहान सात बजे अर्पण स्थानीय समाचार सको नमस्कार एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरूम सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्टको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र स्टेसनरी पाँच विषयमा मात्रै सी र प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टीलर्निङ एकाडेमी खैरोहरी चार पर्सा नारायण चार बास र अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान ग्रिन माउन्टेन एजुकेसन कन्सल्टेन्सी जर्मन भाषा सहित मात्र रु एक लाख भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच सम्पर्क शून्य भवन निर्माण व्यवसाय संघ पूर्व भवन निर्माण व्यवसायी संघको बाह्रौ वार्षिक साधारण सभा यही दुई हजार सत्तरी पौष छ गते शनिबारको दिन आयोजना गरिएको हुँदा उक्त कार्यक्रमको लागि सम्पूर्ण सदस्य जीवहरूमा पत्राचार गरिसकिएको छ कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ मिति दुई